आयोगमा छलफल संयुक्त वाममोर्चाबाट बा संविधान सुझाव आयोगमा प्रतिनिधित्व गर्न गएका माधव नेपाल निर्मल लामा र मेरो संविधान निर्माणका विषयमा प्राय एउटै कुरा हुन्थ्यो बेला बखत हामी संविधान पनि गरेर आयोगको बैठकमा जान्थ्यौँ तर सधैँको बैठकमा त्यसरी अगाडि नै बसेर छलफल गरिआउने मौका मिल्दैनथ्यो तैपनि हामीमा भएको सैद्धान्तिक एकरूपताले होला त्यहाँ हाम्रो एक राय हुन जान्थ्यो त्यसले अरू साथीहरूलाई पनि प्रभाव पार्दो रहेछ क्रममा काङ्ग्रेसका साथीहरूको भिन्न विचार आउँथ्यो स्वतन्त्रहरूको विचार त झन् स्वतन्त्र नै हुने भइहाल्यो हामी वाममोर्चाका तिनजना मध्ये माधव नेपाल निकै मिहिनेत साथ तयारी गरेर आउनुहुन्थ्यो उहाँको कुरा व्यवस्थित हुन्थ्यो उहाँको पार्टीले संविधान बनाउन माधव नेपाललाई सहयोग गर्न साथीहरूको कुनै सहयोगी टोली बनाएको थियो जस्तो लाग्छ कानुनी पृष्ठभूमि नहुँदा पनि उहाँले संविधान निर्माणमा महत्त्वपूर्ण योगदान गर्नुभयो म त करिब करिब एक्लो थिएँ मार्क्सवादी पार्टी त्यति व्यवस्थित हुन सकिरहेको थिएन कुनै महत्त्वपूर्ण विषय पर्यो भने म मनमोहन दाजु र साहना भाउजूसँग छलफल गर्थेँ त्यहाँ पनि प्रायः मेरै कुरामा सहमति हुन्थ्यो धेरैजसो साँझ पख माधव नेपालको डेरामा मदन भण्डारी माधव नेपाल र म बसेर छलफल गर्थ्यौँ केही कुरामा यसरी छलफल गरे पनि आयोगका बैठकमा प्राय मलाई लागेका कुरा नै भन्थे निर्मल लामा आफ्नो स्वभावअनुसार आउनुहुन्थ्यो उहाँको प्रस्तुतिबाट उहाँ धेरै तयारी गरेर आए जस्तो लाग्दैनथ्यो तैपनि संविधान निर्माणमा उहाँको ठुलो योगदान छ निर्मल आफ्नो मनले खाएको मानिसले भनेका कुरामा सहमति जनाउनुहुन्थ्यो संविधानका बारेमा छलफलका क्रममा एउटा घटना भयो निर्मल पार्टीले आयोगमा भएको छलफलको विषयलाई लिएर पर्चा पोस्टरिङ गर्यो यसले भित्र ठूलो समस्या उत्पन्न गर्यो वाम सदस्यहरूलाई होच्याउन के न्यू पाउँ भइरहेको थियो होला यस घटनाप्रति निर्म लामालाई माफी मगाइयो पत्रकार सम्मेलन गरियो माधव नेपाल र मैले यो दुःखद घटना हो भन्यो संविधान निर्माणको सुरुदेखि संविधान निकाल्ने कुरासम्म हामी तीन वामपन्थी सदस्यहरूको प्रायः एउटै राय हुन्थ्यो हाम्रो एउटै प्रस्तुतिले आयोगमा ठुलो प्रभाव पार्यो र संविधान निकाल्न सहयोग गर्यो अब केही विषयको चर्चा गरौँ जुन मैले संविधान सुझाव आयोगको बैठकमा राखेको थिएँ दुई हजार बैसठी त्रिसठी सालको जनआन्दोलनपछि देश गणतन्त्रमय भएको छ संविधानसभाको निर्वाचन गरी हामी नेपालबाट सदा सदाका लागि राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न चाहन्छौँ आजको आँखाबाट हेर्दा त्यसवखत संविधान सुझाव आयोगको छलफल कस्तो कस्तो लाग्न सक्छ इतिहासलाई त्यस सन्दर्भमा बुझ्नुपर्छ दुई हजार छयालिस सालको जनआन्दोलनबाट गथित सरकारले हामीलाई संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको आधारमा संविधान मस्यौदा गर्ने जिम्मेवारी दिएको थियो यही आदेशभित्र हामीले संविधान बनाउनु पर्ने थियो यही कुराको अनुरोधका साथ केही विषयमा चर्चा गर्छौँ दुई सालको संविधान निर्माण गर्दा सबैभन्दा ठुलो मुद्दा सार्वभौमिकता कहाँ रहने भन्ने थियो हामी वाम सदस्यहरूले सार्वभौम सत्ता जनतामा निहित हुनुपर्छ र यसको उपयोग जननिर्वाचित संस्था संसदले गर्नुपर्छ भनेर राख्यौँ मैले यस कुरालाई संविधान सुझाव आयोगको बैठकमा बारम्बार राखेँ काङ्ग्रेसका प्रतिनिधिहरूको फरक फरक विचार थियो दमननाथ ढुङ्गाना राजा भएको देशमा सार्वभौमसत्ता कहाँ जनतामा मात्रै हुन्छ भनेर हाकाहाकी भन्नुहुन्थ्यो वीरगन्जको कार्यक्रममा उहाँले यस्तै कुरा सार्वजनिक रूपमै बोल्नु भयो सार्वभौमिकता राजा र जनता दुवैमा हुनुपर्छ भन्ने सोच उहाँमा थियो विश्वनाथ उपाध्यायको पनि सार्वभौमिकता जनतामा हुनुपर्छ भन्ने अडान थियो तर हामी वामहरूको जस्तो प्रष्ट थिएन उहाँ सार्वभौमिकता जनतामा रहन्छ तर यसको उपयोग संविधानले व्यवस्था गरे अनुसार हुन्छ भन्नुहुन्थ्यो यसरी सार्वभौमिकताको सवालमा संविधान सुझाव आयोगमा एकमत थिएन धेरै छलफल गरेपछि सार्वभौमिकता जनतामा रहनुपर्छ भन्ने कुरामा संविधान सुझाव आयोगका नौजनाकै एक राय बन्यो यो समस्या यहाँ मात्र सीमित भएन दरबार सार्वभौमिकता जनतामा रहन्छ भन्ने कुरा नयाँ संविधानमा लेख्न सहमत थिएन दरबार बढीमा सार्वभौमिकता राजा र जनतामा संयुक्त रूपमा निहित हुनुपर्छ भनी लेख्न चाहन्थ्यो यस कारणले पनि संविधान निस्कने कुरामा ठूलो समस्या उत्पन्न भएको थियो प्रधानमन्त्री कृष्ण भट्टराईको पनि डर अडान थिएन एक दिन म टेकुस्थित हाम्रो पार्टी कार्यालयको सडकतर्फको झ्यालबाट बाहिर हेरिरहेको थिएँ गिरिजा प्रसाद कोइरालाले मलाई देखेर बोलाउनु उहाँले आफ्नो गाडीबाट ओर्लेर मलाई धाप दिँदै अब संविधान निकाल्ने कुरामा धेरै ढिलो नगर यार 2015 हजार पन्ध्र सालको संविधानलाई नै यताउता गरेर राखिदिए भइहाल्छ नि भन्नुभयो मैले यस प्रसङ्गबाट के देखाउन खोजेको हुँ भने गिरिजाप्रसाद कोइराला र उहाँको पार्टी नेपाली काङ्ग्रेसको सार्वभौमिकताको सम्बन्धमा डरो अडान थिएन छिटो संविधान निस्कोस् र चुनाव भएर एकमना सरकार बनाउन पाइयोस् भन्ने सोच उहाँहरूको थियो काङ्ग्रेसका नेताहरूमध्ये सार्वभौमिकताका सम्बन्धमा दर व अडान गणेशमान सिंहको मात्र थियो यस कुरालाई लिएर गणेशमान सिंह लट्ठी टेक्दै दरबार गएर राजासँग प्रश्न शब्दमा सार्वभौमिकता जनतामै रहनुपर्छ भन्ने अडान राखेर आउनुभयो मैले त्यसबेला सुनेको थिएँ केही पश्चिमा मुलुकका राजदूतहरूले पनि सार्वभौमिकता जनतामा नै हुनुपर्छ भन्ने आफ्नो राय दरबारलाई दिएका थिएरे जे होस् बामको दौर वडान र गणेशमान सिंहको समर्थनले नै नेपाल अधिराज्यको संविधान दुई हजार सत्तालिसमा सार्वभौमिकता नेपाली जनतामा आएको हो जसरी पनि संविधान मात्र निस्कियोस् भन्ने धारणा भएको भए दुई हजार सत्तालिस सालको संविधानमा सार्वभौमिकता जनतामा आउँदैनथ्यो आयाले पनि गोलमाल शब्दमा आउँथ्यो तैपनि हामी वाम सदस्यले राखे जस्तो गरी प्रष्ट रूपमा आउन सकेन हाम्रो अडान सार्वभौम सत्ता नेपाली जनतामा निहित रहन्छ यसको उपयोग जनप्रतिनिधि मार्फत हुन्छ भन्ने कुरा संविधानमा लेखिएन संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई सुदृढ गर्ने संविधान निर्माण गर्नु संविधान सुझाव आयोगको जिम्मेवारी थियो तर मेरो जोड संविधानमा प्रजातन्त्र बलियो बनाउनेतर्फ हुनुपर्छ भन्नेमा रहन्थ्यो राजसत्ता श्रीपाँच र रा श्रीपाँचको सरकारका सम्बन्धमा मेरो छुट्टै सोच थियो राजसत्ता र श्रीपाँचमा विभेद गर्नुपर्छ वा अझ भनौ श्रीपेस र श्रीपाँचमा फरक हुनुपर्छ श्रीपेष संस्था हो जसलाई राष्ट्रिय एकताको प्रतीक भनिन्छ श्रीपाँच व्यक्ति हो जसले श्रीपेस लगाउँछ त्यसलाई श्रीपाँच भन्न सक्छौँ यस विषयमा विभेद छुट्याउनुपर्छ भनेर मैले धेरै बल गरेको थिएँ श्रीपाँच एकताको प्रतीक हुन सक्दैन किनकि श्रीपाँच असल राजा हुनसक्छ र खराब राजा पनि हुनसक्छ व्यक्ति राजा राज र राज संस्थाले एउटै भाषा प्रयोग गर्नुहुँदैन श्रीपाँच व्यक्ति उनाले श्रीपाँचका विभिन्न सोच र बानी बेहोरा हुन सक्छन् ती असल र खराब दुवै हुन सक्छन् यसमा विभेद गर्नुपर्छ त्यसै प्रकारले श्रीपाच कस भन्ने यस कुरामा पनि मैले आफ्नो दहरान राखेँ मैले राखेको कु कुरा के थियो भने श्रीपाँच तीनजना गद्दीनसिन राजा बडा महारानी र युवराजधिराजलाई मात्र भन्नुपर्छ कुनै बेला बडा महारानीले पनि गद्दी हेर्नुपर्ने हुन्छ र युवराजधिराज राजगद्दी उत्तराधिकारी नै भइहाले गद्दीसँग सम्बन्धित बाहेक अरूले श्रीपाँच लेख्न पाउनुहुँदैन अँगेगी राणाहरुको पालामा प्रायः यस्तै चलन थियो बाबु मरेपछि जेठा छोरा श्रीपाँच हुन्थे भने अरू भाइहरू चौतारिया हुन्थे राजा महेन्द्रले आफ्ना भाइहरूलाई श्रीपाँच अधिराज कुमार र बहिनीहरूलाई श्रीपाँच शाहज्यातिको व्यवस्था गरे कस्तो विचित्र छ भने विवाह गरेका बहिनी छोरीहरूको थर आफ्ना पतिको हुने तर अगाडि भने चाहिँ श्रीपाँच रहने यस्तो हास्यास्पद चलनको अन्त्य गर्नैपर्छ भनेर मैले सशक्त रूपमा कुरा राखेँ मैले श्रीपाँचको सरकारको नाम फेर्ने प्रस्ताव राखेँ प्रजातन्त्र आएपछि सरकार जनताबाट निर्वाचित हुने भएका कारण श्रीपाँचको सरकार नबनाऊ नेपाल सरकार बनाऊ यसअघि राणा सरकारको पालामा र त्यसपछि पनि दुई सालसम्म नेपाल सरकार बन्ने थियो त्यसकारण नेपाल सरकार बन्नुपर्छ यो उन्तिस वर्षे पञ्चायती हुकुमी शासनमा जनतामाथि अन्याय र अत्याचार श्री पाँचको सरकारको नामबाट भयो यो धेरै बदनाम पनि छ त्यसकारण अब प्रजातान्त्रिक व्यवस्थाको सुरुवातसँगै सरकारको नाम पनि बदलेर नेपाल सरकार राख्नु समयानुकूल हुन्छ भन्ने प्रस्ताव राखे वामपन्थी साथीहरूले मेरो कुराको समर्थन गर्नुभयो यसले संविधान सुझाव आयोगमा खैला बैला नै बच्चाइदियो संविधान सुझाव आयोगका हरेक गतिविधिमा दरबारले निगरानी गरिरहँदो रहेछ भन्ने यो घटनाले प्रश्न पार्यो हामीले बोलेको हरेक कुरा टेप भएर दरबारमा पुग्दो रहेछ दिनभरिको छलफल सबै दरबारमा पुर्याइदो रहेछ एकपटक अध्यक्ष विश्वनाथ उपाध्यायले हामीलाई सुनाउनुहुन्थ्यो राजा वीरेन्द्र हामी वामपन्थीहरूको नाम लिएपछि एकदम रिसाएर खुट्टा भुइँमा बजार्दै यी कम्युनिस्टहरूलाई प्रजातान्त्रिक संविधानको के ज्ञान छ के म जापानको जस्तै हारेको राजा हुँ भन्थे अरे हामी कम्युनिस्ट सदस्यहरूका बारे राजाको सोच नकारात्मक थियो यसै सन्दर्भमा एउटा रमाइलो घटना भयो राज राजदरबारबाट संविधान सुझाव आयोगका अध्यक्ष र अरू सदस्यहरूलाई विजयादशमीको शुभकामना आयो तर हामी तीनजना वामपन्थी सदस्यहरूलाई आएन विश्वनाथजीले यो त अति भय भन्नुभयो आयोगमा निर्भीकतापूर्वक कुरा राख्दा हामी तीन वामपन्थी सदस्य दरबारको आँखाको कसिङ्गर भएका थियौँ संविधानमा राजपरिषदको व्यवस्थाको विषयमा पनि मैले आफ्नो कुरा प्रष्ट राखेको थिएँ म त राजपरिषद्को आवश्यकता नै छैन भन्ने अडान राख्ने मान्छे हो पञ्चायती व्यवस्था सञ्चालन गर्दा राजालाई परामर्श दिने कुनै निकाय चाहिए वा आफ्नो आशापासेलाई थन्काउने ठाउँको आवश्यकता परेर राजपरिषद बनेको थियो राजालाई परामर्श दिने यस प्रकारको संस्थाको अब आवश्यकता नै छैन राजा संवैधानिक भएपछि सम्पूर्ण कामखात का, जनप्रतिनिधि संस्था संसदबाट निर्वाचित सरकारबाट हुने हुनाले राजपरिषदको आवश्यकता नै छैन भन्ने हाम्रो अडान थियो राजाको काम त संवैधानिक भएर बस्ने हो राजाको परामर्शदाता प्रधानमन्त्री भइहाल्छ नि दरबारभित्रको आफ्नो व्यवस्थाबाहेक अन्य काम अरूको सिफारिसमा गर्ने भएपछि राजपरिषदको आवश्यकता किन हो एउटा यस्तो निकायको आवश्यकता पर्छ जसले राजाको निधन हुँदा त्यसलाई सार्वजनिक गरी नयाँ राजाको घोषणा गर्न वा राजा बहुलायको अवस्थामा नयाँ राजाको घोषणा गर्न वा राजा नाबालक हुँदा राज्य सहायकको घोषणा गर्न एउटा निकाय चाहिन्छ यी कार्यहरू गर्नका लागि मैले प्रधानमन्त्री सभामुख र राष्ट्रिय सभाको अध्यक्ष गरी तीन तीनजना पदेन रहेको निकाय बनोस् जसले माथि उल्लेखित तीनवटा समस्या पर्दा बैठक गर्ने र निर्णय गर्ने काम गर्छ त्यसकारण संविधानमा नै उल्लेख गरी राजपरिषद जस्तो कुनै संस्थाको आवश्यकता पर्दैन राजपरिषद आवश्यकता पर्दैन राजाको सल्लाहकार भनेको प्रधानमन्त्री हो अरू कुनै सल्लाहकार चाहिँदैन या फेरि अर्को कुरापात गर्ने थलो हुन सक्छ खाली दिमाग सैतानको घर भने जस्तै कुनै काम नभएको संस्था खडा गर्नु प्रजातन्त्रको हितमा हुँदैन भन्ने मेरो अडान थियो राजगद्दी उत्तराधिकारी ऐन पनि संसदले बनाउनुपर्छ राजाले होइन यो कुरा मैले आयोगमा राखेको थिएँ कार्यपालिका र कार्यकारी अधिकारको विषय संविधान सुझाव आयोगमा सबैभन्दा विवादित एवं चर्को बहसको विषय बनेको थियो यसमा आयोगमा मस्यौदा प्रारम्भ भएको बैठकदेखि अन्तिम बैठकसम्म औपचारिक र अनौपचारिक रूपमा धेरै सलफल भयो मस्यौदा प्रारम्भको पहिलो बैठकमै आयोगका अध्यक्षले कार्यपालिकाका सम्बन्धमा मस्यौदा पेश गर्नुभएको थियो राजामै कार्यकारिणी अधिकार रहने मन्त्री परिषदको गठन र रा विघटनमा राजाको सम्पूर्ण अधिकार रहने र संसदभित्र बहुमत ल्याउने व्यक्तिलाई राजाले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था उक्त मस्यौदामा थियो पञ्चायतकालमा राजनैतिक दलको नेता होइन व्यक्ति प्रधानमन्त्री नियुक्त हुने प्रचलन थियो त्यस्तो व्यवस्थाका विरूद्ध आन्दोलन गरी प्राप्त बहुदलीय व्यवस्थामा पनि संविधानमा त्यस्तै व्यवस्था कायम राख्नु ज्यादै गम्भीर कुरा हो भन्ने हामीलाई लाग्यो चुनावमा कुनै दलको बहुमत पनि आउन नसकेको अवस्थालाई पनि समेट्न सक्ने गरी व्यवस्था गर्नुपरेकाले दलको नेता नभने व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्ने भन्ने वाक्य परेको आयोगका अध्यक्षको तर्क थियो यो लङ्गडो तर्क हो त्यस मस्यौदामा हामीले सहमति जनाउने कुरै भएन पहिलो मस्यौदा अस्वीकार भएपछि फेरि अध्यक्षले कार्यकारी अधिकारका सम्बन्धमा अर्को मस्यौदा प्रस्तुत गर्नुभयो त्यस मस्यौदामा पनि कार्यकारी प्रमुख राजालाई नै कायम राखिएको थियो नेपाल अधिराज्यको कार्यकारिणी ने अधिकार श्रीपाँचमा निहित हुनेछ अन्य प्रचलित कानुन बमोजिम श्रीपाँचबाट मौसुमको स्वाभिविक वा अन्य कुनै पदाधिकारी वा निकायको सिफारिस वा परामर्शमा गरिबक्सिने गरी किटानीसाथ व्यवस्था भएकोमा बाहेक श्रीपाँचबाट कार्यकारिणी अधिकारको प्रयोग प्रधानमन्त्री मार्फत जाहेर हुने मन्त्री परिषदको सिफारिसमा गरिबक्सने भन्ने बेहोरा अध्यक्षको दोस्रो मस्यौदामा थियो यो पनि हामीलाई मन्जुर थिएन नेपालको कार्यकारिणी अधिकार ने श्री पाँच वा मन्त्री परिषदमध्ये कुनमा निहित हुने भन्ने विषयमा अध्यक्ष र हामी सदस्यहरूका बिचमा मतभेद थियो कार्यकारी अधिकार मन्त्री परिषदमै हुनुपर्छ भन्ने कुरामा हामी तीन वाम सदस्य थियौँ दमननाथ ढुङ्गाना पनि यही पक्षमा हुनुहुन्थ्यो उन नेपालको कार्यकारणी अधिकार ने मन्त्री परिषदमा नै रहने व्यवस्था हुनुपर्छ भन्ने प्रस्ताव तयार पारी माधव नेपाल निर्मल लामा दमन ढुङ्गाना र मैले छुट्टै प्रस्ताव पेश गऱ्यौँ घुमाउ पाराबाट कार्यकारणीका सम्बन्धमा प्रावधान राखिनुपर्छ भन्ने अर्को प्रस्ताव मुकुन्द रेग्मी रमानन्द प्रसाद सिंह र लक्ष्मण अर्यालले राख्नुभएको थियो अध्यक्ष विश्वनाथजीको एक गो गो राय मुकुन्द रेग्मी रमानन्द प्रसाद सिंह र लक्ष्मण अर्यालको दोस्रो राय र हाम्रो तेस्रो राय गरी तीन प्रस्ताव भने नेपालको कार्यकारिणी अधिकार मन्त्री परिषदमा रहनुपर्छ भन्ने पक्षमा तीन वाम सदस्य र दमन्नाथ ढुङ्गना गरी चारजना सदस्यको रायले बहुमत प्राप्त गरेको हुनाले हाम्रो प्रस्ताव बमोजिमको मस्यौदा नै आयोगको मस्यौदा हुने निर्णय भयो आयोगका अध्यक्षले बहुमतको प्रस्ताव अनुरूप मस्यौदा संविधानमा रहने भयो भन्ने कुरा बैठकमा बताउनु भयो त्यसवकत आयोगका सदस्य प्रद्युम्नलाल राजभारी बिरामी भई अस्पतालमा हुनुहुन्थ्यो सदस्य मुकुन्द रेग्मीले भने यस कुरामा प्रद्युम्नलाल राजभारी पनि उपस्थित भएपछि कुरो टुङ्गो लगाउनुपर्छ होइन भने अगाडि भएका सबै विषयका निर्णयहरूमा समेत विचार गर्नुपर्छ भन्ने कुरा उठाउन थाल्नु बहुमतको निर्णयले पारित भएको निर्णयलाई सबै सदस्यले मान्नुपर्ने राय अध्यक्षको थियो नेपालको कार्यकारिणी अधिकार संविधानको अधिनमा रही मन्त्री परिषदमा रहनेछ र तत्काल प्रचलित कानुन बमोजिम यस अधिकारको प्रयोग गरिनेछ भन्ने हामी चा चार सदस्यको मत मस्यौदा संविधानको अङ्ग बनेको थियो आयोगको बैठकमा एकपटक बहुमतबाट निर्णय भई पारित भएपछि जुन सदस्यहरूको बहुमतबाट पारित भएको उनीहरूले नै पुनर्विचार गर्न सहमत नहुन्जेल त्यस विषयमा पुनः प्रवेश नहुने व्यवस्था थियो नेपाल अधिराज्यको कार्यकारिणी अधिकार मन्त्री परिषदमा पर्छ श्री पाँचले गर्नेका मन्त्री परिषदको सल्लाह र सम्मतिबाट गर्ने हुनाले कार्यकारी अधिकार मन्त्री परिषदमा स्पष्ट रूपमा रहने किटानी व्यवस्था हुनुपर्छ मन्त्री परिषद गठन र विघटन गर्ने पूरै अधिकार जननिर्वाचित प्रतिनिधि सभालाई हुनुपर्छ यही कुरा पारित भएको थियो र संविधानको अङ्ग बनेको थियो तर यसले समस्या जन्मायो संविधान निस्कने कुरामा नै समस्या बन्ने भयो संविधान त निकाल्नु नै थियो धेरै पटक औपचारिक अनौपचारिक छलफल भयो तर कुरा मिलिरहेको थिएन नयाँ संविधान निकाल्नुपर्ने भएकाले मध्यस्थ बाटो रोजियो नेपाल अधिराज्यको कार्यकारी अधिकारी यो संविधान बमोजिम श्री र मन्त्री परिषदमा निहित हुनेछ भन्ने व्यवस्था संविधानमा राखिने भयो साथै राजाको स्वविवेकमा वा अन्य कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गर्ने भने किटानीसाथ व्यवस्था भएकोमा बाहेक यो संविधान बमोजिम राजाबाट गरिने सबै कार्यहरू मन्त्री परिषदको सल्लाह र सम्मतिबाट गरिनेछ भन्ने कुरा संविधानमा राखियो 2046 हजार छयालिस सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र र रा संवैधानिक राजतन्त्र स्वीकार गरेर रा संविधान निर्माण गर्नुपर्ने अवस्था आयो त्यसअनुरूप सबैभन्दा उपयुक्त प्रजातान्त्रिक व्यवस्था संसदीय व्यवस्था थियो जनताले बालिक मताधिकारका आधारमा प्रतिनिधि छान्न पाउनुपर्छ यो प्रतिनिधि सभाले सरकारको निर्माण गर्नुपर्छ प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुन्छ तर यदि कुनै पार्टीको बहुमत आएन भने वा सरकार निर्माण गर्न कुनै पार्टीले बहुमत प्राप्त गर्न सकिन भने के गर्ने यस विषयमा मैले एउटा प्रस्ताव राखेँ यदि कुनै दलको संसदमा बहुमत आएन भने वा दुई वा दुईभन्दा दुई बढी दल मिलेर सरकार बनाउनुपर्छ यदि त्यसरी पनि सरकार बन्न सकेन भने संसदमा सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउने र उसले तीस दिनभित्र विश्वासको मत लिने व्यवस्था गर्नुपर्छ यदि त्यो पनि सम्भव नभए प्रतिनिधिसभा भङ्ग गर्ने र पुन निर्वाचनमा जाने गर्नुपर्छ मैले यो प्रस्ताव राख्नुको मुख्य कारण प्रधानमन्त्री बनाउने कुरामा प्रतिनिधि सभाको एकाधिकार होस् र यसमा राजाले खेल्न नपाउन् भन्ने नै हो प्रधानमन्त्री बहुमतको नेता मात्र होइन वास्तवमा ऊ देशकै नेता हुन्छ राजालाई त सम्मान मात्र दिने हो सम्पूर्ण शक्ति त प्रधानमन्त्रीमा हुनुपर्छ मन्त्रीमण्डलीय व्यवस्था भनेको प्रधानमन्त्रीको व्यवस्था हो प्रधानमन्त्री अरू मन्त्रीभन्दा प्रथम मात्र होइन मन्त्रीमण्डलको केन्द्रबिन्दु हो यस अर्थमा मन्त्रीहरू छान्ने पूर्ण अधिकार प्रधानमन्त्रीमा हुनुपर्छ प्रतिनिधिसभा विघटन गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई हुनुपर्छ संसदले उसको कुरा सुनेन भने पनि एकपटक वास्तविक सम्प्रभु जनता कहाँ जान्छु भनेर उसले संसद विघटन गर्न सक्छ प्रधानमन्त्रीको सिफारिसमा राजाले संसद विघटन गर्ने र विघटन गरेकै बेला छ महिनाभित्र मिति तोकी निर्वाचन हुने घोषणा गर्नुपर्ने प्रस्ताव मैले राखेको थिएँ विश्वनाथ उपाध्यायले राजाले प्रतिनिधि सभा विघटन गर्न सक्ने कुरा ल्याउनु भएको थियो मैले प्रधानमन्त्रीको सिफारिसमा भन्ने शब्द थप्नुपर्ने बताएँ उहाँले तपाईँ कति सशंकित हुनुहुन्छ हामी माथि नै श्रीपाँसले गर्ने भनेका काम सबै मन्त्री परिषदले गर्ने भनेपछि यहाँ पनि मन्त्री परिषदको सिफारिस हो भन्ने बुझिन्छ भन्नुभयो मेरो तर्क थियो होइन यसले समस्या बनाउन सक्छ यस्तो कुरामा अस्पष्ट हुनुहुँदैन किटान नै गरेर भन्नुपर्छ संसद विघटन गर्ने जस्तो महत्त्वपूर्ण कुरामा दोहोरो अर्थ लाग्न सक्ने अवस्था राख्नु हुँदैन हामीले प्रश्न किटान नै गरेर जानुपर्छ त्यस्तै प्रतिनिधिसभा विघटन गरेकै दिन छ महिनाभित्र चुनाव गर्ने मिति पनि घोषणा गर्नुपर्छ पाकिस्तानमा जिया हकको पालामा के देखियो भने मुलुकमा संसद विघटन भएको छ तर चुनाव कहिले हुने कुनै ठेगान छैन यस्तो अवस्था आउनुको कारण संविधानमा प्रष्ट किटान नभएका कारणले विभिन्न शक्तिले आफ्नो अनुसार खेल्ने मौका पाउनु नै हो हाम्रो देशमा पनि विभिन्न तत्त्वले चलखेल गर्न सक्ने ठाउँ दिनुहुँदैन तसर्थ स्पष्ट शब्दमा किटान गरेरै जानुपर्छ भन्ने मेरो प्रस्ताव थियो डाक्टर राघवध्वज पन्तले देशन्तर साप्ताहिकको एउटा लेखमा संसद विघटन भएको छ महिनाभित्र सम्पन्न हुने गरी चुनावको मिति तोकिनुपर्छ भन्ने पहिलो व्यक्ति भरतमोहन अधिकारी हुनुहुन्छ भनी लेख्नुभएको छ हाम्रो संविधानमा राजनैतिक दलका विषयमा एउटा अध्ययनै राखिएको छ राजनीतिक दलमाथि कसैले प्रतिबन्ध लगाउन सक्ने प्रावधान रहनु हुँदैन भन्ने हाम्रो प्रस्ताव थियो यसले हामी बहुदलवादीलाई धेरै राम्रो गरेको छ राजनीतिक दलमाथि कुनै पनि अवस्थामा प्रतिबन्ध लगाउन नसक्ने कुरा संविधानमा प्रश्न किटान गरेको हुनाले आज कसैले पनि छुन सकेको छैन कसैले गणतन्त्रको पक्षमा प्रचार गर्न पाउने कि नपाउने भन्ने सम्बन्धमा बैठकमा छलफल भएको थियो बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रलाई स्वीकार गरी संविधान बनाइरहेका छौँ तर कसैले राजा मान्दिन भन्छ भने त्यो भन्न पाउनुपर्छ गणतन्त्रको प्रचार गर्न पर्छ हतियार बोकेर गणतन्त्रको प्रचार गर्न नपाए पनि शान्तिपूर्ण ढङ्गले गणतन्त्रको प्रचार गर्छु भन्दा रोक्न मिल्दैन भन्ने प्रस्ताव मैले राखेको थिएँ हामीले संविधानमा लेखिदिएर राजतन्त्र चिरायौ हुने होइन हामीले संविधान लेख्दा भविष्यको पुस्ताको अधिकारलाई कुण्ठित पार्ने काम गर्नुहुँदैन हामीले संवैधानिक राजतन्त्र मान्ने कुरामा सहमति गरे पनि हाम्रा भावी पुस्तालाई संवैधानिक राजतन्त्र मान्नैपर्छ भन्ने बाध्यात्मक स्थिति बनाएर राखिदिनु दुर्भाग्य हुनेछ वास्तवमा विभिन्न पुस्ताका राजाले आफ्नो पुस्तकका जनसमुदायलाई रिजाएर राख्नुपर्छ अनि मात्र राजतन्त्र लोकप्रिय हुन्छ रा जन र जनताले राजालाई पनि साथ दिन्छन् यहीँ कुरा व्यक्ति पार्टी र सङ्घ संस्थाका हकमा पनि लागू हुन्छ परिवर्तित परिस्थितिअनुसार हिँड्न नसक्ने व्यक्ति संस्था र पार्टी अड्न सक्दैन यहीँ कुरा राजतन्त्रका हकमा पनि लागू हुन्छ हामीलाई भ्रम छ बेलायतको राजतन्त्र चिरस्थायी छ यो सत्य होइन त्यहाँ पनि पटक पटक गणतन्त्रको कुरा उठ्छ राजतन्त्रको विरोध हुन्छ राजतन्त्रलाई विदाई गर्नुपर्छ भन्ने माग पनि आउँछ तर हरेक पटक त्यहाँ राजतन्त्रको पक्षमा बहुमत हुन्छ यस प्रकार बेलायतमा राजतन्त्रले आफूलाई समयानुकूल परिवर्तन गर्दै आइरहेको छ यही कुरा नेपालमा पनि लागू हुनुपर्छ संविधान संशोधन शीर्षकमा छलफल गर्दा संविधानको प्रस्तावनामा उल्लेखित विषयमा संशोधन गर्न पाइँदैन भन्ने कुरा ठिक होइन भन्ने कुरा हामीले राखेका थियौँ धेरै छलफलपछि एस्ता विषयमा संशोधन गर्दा दुई सदनमध्ये कुनै सदनको एक तिहाई सदस्यले प्रस्ताव पर्ने र प्रत्येक सदनबाट सदनको कुल सदस्य सङ्ख्याको तीन चौथाले पारित गरेपछि जनमतसङ्ग्रहमा जाने र जनमतसङ्ग्रहबाट समर्थन प्राप्त भएपछि संशोधन हुने प्रावधान राखिएको थियो जे भए पनि संशोधन हुन सक्छ भन्ने कुरालाई मन्जुरी दिएको थियो यो पनि ठुलो रस्साको सिपबाट गराइएको थियो तर यस कुरालाई पनि तत्कालीन मन्त्री हटाइदियो र प्रस्तावनामा उल्लेख भएका विषयमा संशोधन गर्नै नमिल्ने व्यवस्था गरिदियो यो परिवर्तनशील दुनियामा हरेक कुरा परिवर्तन हुने तर संविधानको प्रस्तावनाका कुरा परिवर्तन नहुने अचम्मको व्यवस्था कायम गरियो मौलिक हकको कुरामा जनताले शान्तिपूर्वक बोल्न लेख्न र सभा जुलुस गर्न निर्वाध रूपमा पाउनुपर्छ यसमा कुनै रोकटोक गर्नु हुँदैन भन्ने विषयमा आयोगमा निकै छलफल भयो सरकारले शान्ति सुरक्षामा खलल पर्ने देखेमा यसमा रोक लगाउन सक्ने प्रस्ताव आयो यसको हामीले विरोध गर्यौँ यो त घुमाइफिराई पञ्चायती व्यवस्थाकै जस्तो कुरा भयो शान्ति सुरक्षामा खलल पार्ने नाममा मानिसलाई दसौँ वर्ष थुनियो आगामी दिनमा यस्तो गरिनु हुँदैन दुई हजार छयालिस सालको जनआन्दोलनको माग पनि याइयो त्यसमा एउटा समझदारी बनाइयो देशको सार्वभौमिकतामा आँच आउने र साम्प्रदायिकता भड्काउने कुरामा रोक लगाउने प्रतिबन्धात्मक वाक्य राखी अरू कुरामा छुट दिने सहमति भयो पत्र र प्रेस स्वतन्त्रताका विषयमा गरमागरम बहस भयो कुनै अवस्थामा पनि प्रिसेन्सरसिप लगाउन पाइँदैन र कुनै कुरा छापे प्रेस जफत गर्न पाइँदैन भन्ने कितानी व्यवस्था संविधानमा गरियो महिलाहरूलाई समानताको कुरामा समान कामको समान ज्याला हुनुपर्ने कुरा मैले संविधानमा राख्नुपर्छ भन्नेमा जोड दिएँ इलाममा संविधान सुझाव आयोगको राय संकलन गर्न जादा चिया बगानमा चिया टिप्ने एउटै काममा पुरुषले धेरै ज्याला पाउने महिलाले कम पाउने प्रचलन देखेँ त्यही घटना मेरो दिमागमा रहिआएको थियो यो अन्याय र यसलाई हटाउनै पर्छ भन्ने मेरो मनमा थियो मैले संविधान सुझाव आयोगमा काम समान कामको समान ज्याला पाउनुपर्ने व्यवस्था गर्नुपर्छ भन्ने अडान लिएँ त्यसले गर्दा संविधानमा महिला र पुरुषबीच समान कामको समान ज्याला पाउनुपर्छ भनेर किटानीसँग लेखिएको छ त्यस्तै प्रकारले छुवाछुतलाई संविधानमा दण्डनीय अपराध भन्ने किटान लेखिएको छ संविधानमा सुसूचित हुन पाउने अधिकारका सम्बन्धमा पनि ठूलो बहस भयो राय बाजाबाज भएपछि मतदान भयो नेपाली जनताले सुसूचित हुने अधिकार पाएका छन् कानुन बमोजिम गोप्य राख्नुपर्ने भन्ने किटान गरिएका बाहेक सबै कुरा जान्न पाउने अधिकार नेपाली जनतालाई छ शाही नेपाली सेनालाई नेपाली सेना, सेना नामाकरण गरी जननिर्वाचित संस्थाको मातत्मा राख्नुपर्छ भन्ने प्रस्ताव मैले राखेको थिएँ यसमा पनि हामी असफल भयौँ संविधानमा एउटा निकै राम्रो व्यवस्था भएको छ त्यो हो संवैधानिक परिषद र न्याय परिषद संवैधानिक परिषदमा विपक्षी दलको नेतालाई पनि राख्नुपर्छ भनेर मैले धेरै बल गरेँ अध्यक्ष विश्वनाथ उपाध्यायले भन्नुहुन्थ्यो चुनावपछि हामी नै विपक्षी दल हुन्छौँ भनेर हो कि भरतमोहनजी सधैँ विपक्षी दलको नेताको कुरा उठाउनुहुन्छ विपक्षी दलको नेतालाई संवैधानिक परिषदमा राखियो यसले संसदको सर्वोच्चतालाई स्थापित गर्छ र प्रमुख प्रतिपक्षी दललाई वैकल्पिक सरकारको मान्यता प्रदान गरेको स्पष्ट हुन्छ यही कुराको बोधोस् भन्नका खातिर मैले विपक्षी दलको नेतालाई संवैधानिक परिषदको सदस्यका रूपमा राख्न बल गरेको थिएँ सर्वोच्च अदालतका प्रधान न्यायाधीश निर्वाचन आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरू महालेखा परीक्षक लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्ति यही संवैधानिक परिषदले गर्छ यी संवैधानिक निकायहरूलाई नेपाल अधिराज्यको संविधान दुई हजार दायित्व निर्वाह गर्ने गहन जिम्मेवारी दिएको छ यी जिम्मेवारी पूरा गर्दा ती निकायहरू बहालवाला सरकारबाट प्रभावित नहुन् र स्वतन्त्र प्रकारले विवेकका आधारमा निर्णय गर्न सकुन भन्नका लागि यिनीहरूको नियुक्ति गर्न मन्त्री परिषदलाई जिम्मा दिइएन संवैधानिक परिषदमा प्रधानमन्त्री प्रधान, प्रधान सभामुख राष्ट्रिय सभाको अध्यक्ष र विपक्षी दलको नेता रहने र यी सबै पदेन सदस्य हुने व्यवस्था गरियो म दिल्लीमा गएको बेला त्यहाँ कानुन बेत्ताहरूसँग कुरा गर्ने मौका पाएको थिएँ उनीहरूले भन्थे संवैधानिक परिषद सात तैयार को नौले सृजना हो भारत ने इस बाट सीख तर हमी संवैधानिक परिषद कस्ट बनाय संवैधानिक परिषद को परिकल्पना मैं थी इसलिए अमेरिका को सीनेट को सब कमिटी को जस्ट काम कर सब कमिटी में राष्ट्रपति नियुक्त करे क्रा आमिटी में छानबीन हो निर्तिक पदाधिकारीसंगजनिक सुनवाई को कार्यक्रम हो सब पूरा करी सीनेट सब कमिटी के अनुमोदन करे मयुक्ति सदर होनेक्ति बदर होसंग यहां उल्लेख कर सान्दर्भिक हो अमेरिकामा जर्ज बुस राष्ट्रपति भएका बेला उनले एकजना काला जातिका कानूनविदलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गरे सिनेटको सब कमिटीमा कन्फर्मेसनका लागि छलफल भयो सार्वजनिक सुनवाई भयो एकजना महिलाले भनिन् यो मानिस संघीय अदालतको न्यायाधीश हुन लायक छैन किनभने उन्तिस वर्ष अगाडि एउटा कार्यालयमा सँगै काम गर्दा यसले मलाई दुर्व्यवहार गर्न खोजेको थियो यस कुराले अमेरिकाभरि नै हलचल मचाह्यो मैले यो उदाहरण यहाँ प्रस्तुत गर्नुको कारण के भने संवैधानिक निकायको पदमा नियुक्त भएका व्यक्तिलाई पाँच छ वर्ष पदावधि दिएको हुन्छ यिनीहरूको निर्णयले देशमा ठूलो प्रभाव पार्छ यी महत्त्वपूर्ण पदको नियुक्तिमा जनताले चासो लिन पाउनुपर्छ चा। गलत मानिसको नियुक्ति हुनुहुँदैन भन्न पाउनुपर्छ त्यसैले हामीले संवैधानिक परिषदको परिकल्पना गरेका थियौँ युक्र मैले दुई हजार सालको कान्तिपुर दैनिकको एउटा लेखमा विस्तृत रूपमा लेखेको थिएँ हामी कहाँ संवैधानिक परिषदबाट कसले नियुक्ति पाउँदैछ भनेर थाहा हुँदैन नियुक्त भएपछि मात्र थाहा हुन्छ किन नियुक्ति दियो त्यो पनि थाहा हुँदैन नियुक्त गरिएको व्यक्तिको गुणदोषका विषयमा छलफल गर्न पनि पाइँदैन संवैधानिक परिषदले एउटा स्थायी कार्यालय बनाओस् भन्ने कुरा मैले राखेको थिएँ विभिन्न संवैधानिक निकायमा नियुक्त हुने व्यक्तिको रोस्टर तयार पारोस् संवैधानिक परिषदको बैठकमा आउनुभन्दा पहिला सञ्चार माध्यमबाट सार्वजनिक गरी जनताको अभिमत आउन दिइयोस् यसरी सार्वजनिक भएका व्यक्तिहरूमध्येबाट प्रस्ताव गरियोस् तर त्यो भएन कतिसम्म भने लक्ष्मण प्रसाद अर्याल जोपछि सर्वोच्च अदालतको न्यायाधीश हुनुभयो उहाँले सार्वजनिक रूपमै बोल्नुभयो संवैधानिक परिषदको बैठकमा तिरो मेरो भनेर भागभण्डा गरी नियुक्तिको सिफारिस गरिन्छ जुन परिकल्पना गरेर संवैधानिक परिषदको निर्माण गरिएको थियो व्यवहारमा त्यो भएन वास्तवमा हामी कहाँ संवैधानिक पद्धतिको विकास नै भएन संवैधानिक कुरालाई ख्यालै गरिएन अमेरिका भारत र युरोपेली मुलुकमा संवैधानिक विकासको लामो इतिहास छ जसले संविधानलाई समृद्ध बनायो प्रजातन्त्रलाई सुदृढ बनायो हामी कहाँ त संविधानलाई आफ्नो तत्कालको स्वार्थ अनुसार उपयोग र अपव्याख्या गर्ने चलन छ संविधान सुझाव आयोगमा निकै बहस हुन्थ्यो हामी तीन वामपन्थी सदस्यहरू आफ्नो अडान प्रष्ट रूपमा राख्थ्यौँ धेरैजसो कुरामा सहमति र समझदारी हुन्थ्यो कतिमा भने हामी बहुमत र अल्पमतका आधारमा पनि निर्णय गर्थ्यौँ हामीले केही महत्त्वपूर्ण कुरामा नोट अफ डिसेन्ट पनि लेख्नु पर्थ्यो हामीले नोट अफ डिसेन्ट लेखेर दर्ता गर्यौँ हामीले संविधान सुझाव आयोगमा दर्ता गरेका गरे बुधाहरू निम्नअनुसार रहेका थिए हाम्रो पहिलो सहमति सार्वभौम सत्ता सम्बन्धमा रहेको थियो दुई सालको संविधानको भाग एक प्रारम्भिकको धारा तिनमा सार्वभौम सत्ता विषयमा चर्चा छ सार्वभौम सत्ता नेपाली जनतामा निहित रहने व्यवस्था अत्यन्त राम्रो यसको प्रयोगको सम्बन्धमा त्रुटि रहन गएको थियो संविधानमा यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ भन्ने उल्लेख छ तर वास्तवमा यसको प्रयोग नेपाली जनताका निर्वाचित प्रतिनिधि र यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ भन्ने उल्लेख हुनुपर्ने थियो सार्वभौम सत्ताको प्रयोग नेपाली जनताका निर्वाचित प्रतिनिधिहरूले गर्नेछन् भन्ने वाक्य समेत समावेश हुन सकेको भए सार्वभौम सत्ताको प्रयोग जहिले पनि प्रजातान्त्रिक पद्धतिबाट हुने कुराको ग्यारेन्टी हुने थियो यसको अभावमा कुनै वखत कुनै तानाशाहले नेपाली जनताको नाममा सार्वभौम सत्ताको प्रयोग गरेको छु भन्न सक्नेछ प्रजातान्त्रिक युगमा सार्वभौम सत्ताको प्रयोग पनि प्रजातान्त्रिक परिपाटीबाट हुनुपर्छ दुई संविधानको भाग पाँचको धारा सत्ताइसदेखि अडतिससम्म श्री पाँच विषयमा छ प्रजातान्त्रिक नेपालमा राज संस्था र रा गद्यनसीन राजालाई छुट्याउनु आवश्यक रहेको कुरा हामीले जोड दिएका थियौँ राजमुकुटले राज संस्थालाई बोध गराउने यो एउटा संस्थाको प्रतीकको रूपमा रहने र श्री पाँचले राजालाई बोध गराउने गरी अलग अलग व्यवस्था हुनुपर्थ्यो श्रीपाचको अङ्ग्रेजीमा हिज मेजेस्टियो यसको प्रयोग गद्द्यसीन राजाले मात्र गर्न पाउँछ भन्ने हाम्रो अडान रहेको थियो तीन संविधानको भाग आठ व्यवस्थापिकाको धारा उनापचासमा संसद भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभा यी दुई सदनलाई जनाउनुपर्ने व्यवस्था हुनुपर्ने थियो संसदभित्र अनावश्यक रूपमा श्रीपाद समेतलाई समावेश गरिएको छ जुन कुरा संसदीय व्यवस्था र आधुनिक संवैधानिक राजतन्त्रको मूल भावनाको विपरीत छ हाम्रो विचारमा संवैधानिक राजाको स्थान राष्ट्राध्यक्ष हो राजाको काम राष्ट्राध्यक्षको काम हो कार्यपालिका व्यवस्थापिका र न्यायपालिकामा राजालाई अनावश्यक रूपमा समावेश गराउनु हुँदैन उपयुक्त बमोजिमको व्यवस्था जापान स्पेन र स्विडेन तथा अन्य देशमा संविधानमा रहेको तथ्याङ्कहरू यहाँ विशेष रूपमा उल्लेखनीय छ सरकारको नाम श्रीपाँचको सरकारबाट ना। नेपाल सरकार फेरिदिनुपर्छ भन्ने हाम्रो दहरो अडान रहेको छ प्रजातान्त्रिक नेपालमा सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेपछि सरकारको नाम कुनै व्यक्ति वा संस्थासँग जोडिनु हुँदैन यो सरकार नेपालको र नेपाली जनताको सरकार हो यसकारण यस सरकारको नाम नेपालको सरकार रहनुपर्छ अझै दुई हजार चौध साल अघि सरकारको नाम नेपाल सरकार नै थियो जबदेखि सरकारको नाम फेरिएर श्रीपाँचको सरकार बनाइयो त्यसबेलादेखि नै निरङ्कुश राजतन्त्रको पिसाईमा नेपाली जनता पढ्दै आएका छन् विगत तीस वर्षमा श्रीपाँचको सरकार जनविरोधी जनताको साधारण मौलिक हक छिन्ने अन्याय अत्याचारी सरकारको रूपमा देखिँदै दे आएको छ यसरी श्रीपाँचको सरकार भन्ने शब्द जनताका बीच बदनाम भएको छ अब प्रजातन्त्र आएपछि नेपाली जनताले परिवर्तन आएछ भनी बुझ्न पनि सरकारको नाम फेरि नेपाल सरकार राखिनु संविधान सुझाव आयोगले राय सङ्कलन गर्दा पनि लगभग सम्पूर्ण सुझावकर्ताहरूले नेपाल सरकार नामाकरण गरिनुपर्छ भन्ने माग पनि गरेका छन् त्यसै हामी शब्द नामाकरण गरिएका सबै सार्वजनिक संस्थाको नाम फेरिपर्छ यस शब्दबाट निश्चित परिवारको निजीत्व झल्कन छ प्रजातन्त्रको स्थापना भइसकेपछि र देशभरबाट प्राप्त सुझावलाई समेत हेर्दा उहीँ साई शब्दको प्रयोग जारी रहनुले परिवर्तित र जनभावनाको अपमान हुन गएको छ यस अनुरूप साई सेनाको नाम बदली नेपाली राष्ट्रिय सेना हुनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान रहेको छ दुई हजार बैसठी त्रिसठीको जनआन्दोलन सफल भएपछि पुनस्थापित प्रतिनिधिसभाको बैठकले सरकारको नाम श्री पाँचको सरकारबाट नेपाल सरकार र शाही सेनाबाट नेपाली सेना सार्वजनिक संस्थामा भएको शाही शब्द हटाउने निर्णय गरेको छ पाँच राष्ट्राध्यक्षले संवैधानिक मर्यादाभित्र रहि गरेको क्रियाकलापबारे संसदमा कुरा उठाउन नहुने कुरा हामी बुझ्न सक्छौँ तर राजा रानी र रा उत्तराधिकारीले संविधानको मर्यादा र संवैधानिक आचरणको विपरीत कार्य गर्दा पनि जनताले कुरा उठाउन नपाउने कुरासँग हामी सहमत छैनौँ त्यसमा पनि जनताका निर्वाचित प्रतिनिधिहरूले यस्तो गैर संवैधानिक आचरणको बारे कुरा उठाउनु उनीहरूको अधिकार र दायित्व हो हाम्रो बीचमा कुनै पनि सार्वजनिक महत्त्वका अहुदाको पदमा रहने संस्था वा व्यक्ति आलोचनाभन्दा माथि हुन सक्दैन हाम्रो देशमा त अझै राजपरिवारबाट समय समयमा संवैधानिक मर्यादा उल्लङ्घन भएका पृष्ठभूमिमा यो अधिकार जनताका निर्वाचित प्रतिनिधिहरूलाई हुनुपर्छ भन्ने भन्ने हाम्रो अडान रहेको छ जसले गर्दा प्रजातान्त्रिक अभ्यास सुदृढ हुने र सबैले आफ्नो निर्धारित मर्यादाभित्र रहनुपर्ने स्थिति बन्न सक्छ संविधानको धारा एक सय पच्चिसमा साई नेपाली सेनाको संचालन गर्न एक राष्ट्रिय सुरक्षा समिति रहने र राष्ट्रिय सुरक्षा समितिका सिफारिसमा राजाबाट सेनाको सञ्चालन गर्ने व्यवस्था भएको छ सेनाको सञ्चालन कार्यकारिणी कार्य देशको सम्पूर्ण कार्यकारिणी अधिकार जनताबाट निर्वाचित मन्त्री परिषदको जिम्मा रहेपछि सेना पनि मन्त्री परिषदको मातहतमा हुनुपर्छ राष्ट्रिय सुरक्षा समितिको जवाबदे मन्त्री परिषदप्रति हुने व्यवस्था समेत उल्लेख हुनुपर्थ्यो यो नहुँदा गल्ती हुन गएको छ जसले गर्दा जननिर्वाचित मन्त्री परिषदको समानान्तरमा सेना जहिले पनि रहने खतरा रहन्छ र प्रजातन्त्रमाथि जहिले पनि खतरा भइ नै रहनेछ उपयुक्त विषयमा असहमति भए पनि नयाँ प्रजातान्त्रिक संविधान जारी गर्नुपर्ने महत्त्व र बाध्यतालाई ख्यालमा राख्दै समग्रमा संविधानप्रति हाम्रो सहमति रह्यो हाम्रा छिमेकी मुलुकहरूको तुलनामा दुई सालको संविधान धेरै प्रजातान्त्रिक छ आयोगले बनाएको संविधानमा मन्त्री परिषदले केही परिवर्तन गरिदियो त्यसैले पनि संविधानलाई केही कमजोर पारिदियो तथापि जारी भएको संविधान समग्र रूपमा राम्रो छ एकपटकको घटना हो हामी भारतका संसदीय मन्त्रीको निमन्त्रणामा संसदीय प्रतिनिधिमण्डलमा सामेल भएर भारत गएका थियौँ त्यहाँ हाम्रो सम्मानमा दिवा भोज दिएको थियो जसमा सभामुख शिवराज पाटिल र विपक्षी दलका नेता अटल बिहारी बाजपेयी समेत उपस्थित हुनुहुन्थ्यो हामीलाई देखेपछि नेपालको संविधानको चर्चा भयो र मैले संविधानका केही कुरा बताएँ अनि भारतको लोकसभाका तत्कालीन सभामुख शिवराज पाटेलले थप्नु भयो अटलजी नेपालको अहिलेको संविधान राम्रो छ तपाईँले पढ्नुभएको छ मैले पढेको छु दक्षिण पूर्वी एसियाका संविधानमध्ये सबैभन्दा राम्रो संविधान हो वाजपेयीले ए यस्तो हो भन्नुभयो यो संविधानको देश बाहिर पनि प्रशंसा भएको थियो हामीले संविधान बुझाएको दुई तिन दिनपछि एकजना अमेरिकी विद्वानसँग मेरो भेट भएको थियो उनले संविधानका विषयमा बडो मार्मिक रूपमा भनेका थिए कोही पनि यो संविधानसँग सयकडा सय सहमत छैनन् तर सबै यो संविधानको नब्बे प्रतिशतसँग सहमत छन् यो नै यस संविधानको विशेषता हो वास्तवमा ती अमेरिकी मित्रको टिप्पणी सठिक नै थियो यो संविधान तीन पक्षको समझदारीबाट निर्माण भएको संविधान लेख्न बसेका मस्यौदाकारहरू अलग अलग राजनैतिक पृष्ठभूमिबाट आएका व्यक्ति थिए त्यसमा सबैको एउटै राय हुन सक्दैनथ्यो सम्झौता र सहमतिमा आउनै यसको विकल्प थिएन तर विशेषता के हो भने सम्झौता र सहमति संभ गरे पनि प्रजातन्त्रलाई सुदृढ गर्न अब्बल दर्जाको संविधान बन्यो दुई हजार सत्तालिस सालको संविधान अहिले भने जस्तो गरी सजिलै आएको होइन संविधान सुझाव आयोगमा पनि गम्भीर सङ्कट आयो एकपटकको घटनाको वर्णन गरौँ हामीले संविधान सुझाव आयोगमा एउटा नियम बनाएका थियौँ कुनै कुरामा एकपटक निर्णय भएपछि त्यसमा त्यस विषयमा फेरि छलफल गर्न पाइँदैनथ्यो जसलाई ताला लगाउने भनिन्थ्यो तर जसको बहुमतबाट पारित भएको हो साथीहरू पुनर्विचार गर्न सहमत भएमा मात्रै त्यस विषयमा पुनः छलफल हुन्थ्यो आयोगको बैठकमा अध्यक्ष विश्वनाथ उपाध्याय र सदस्य दमननाथ ढुङ्गानाको सम्बन्ध खराब हुँदै गएको हामीले देखिरहेका थियौँ उहाँहरू एकअर्कालाई आरोप प्रत्यारोप गर्नुहुन्थ्यो कतिसम्म भने टेप खोलेर रेकर्ड गराएर पनि आरोप प्रत्यारोप हुन्थ्यो त्यस्ताका प्रद्युम्नलाल राजभारी बिरामी भएको हुनाले आउनुहुन्न थियो प्रसङ्ग आयो नेपाललाई हिन्दू राष्ट्र भन्ने वा धर्मनिरपेक्ष राष्ट्र भन्ने हामीले धर्मनिरपेक्षताको प्रस्ताव राख्यौँ त्यसमा बहस चल्यो बैठकमा लामो कुरा भयो हामी तिनजना वामपन्थी सदस्यहरूलाई रमानन्द सिंह र दमननाथ ढुङ्गानाले साथ दिएकाले हाम्रो जित भयो निर्णयमा ताला लाग्यो तर यसले समस्या सृजना गर्यो अब त संविधान नआउने भयो भनेर चर्चा हुन थाल्यो विश्वनाथ उपाध्याय स्वयं आयोगको बैठकमा आउन छोड्नु भयो कहीँ काङ्ग्रेस कम्युनिस्ट र स्वतन्त्र बसेर पनि संविधान बन्छ यो आयोग पनि अब विफल हुने भयो अब त कुनै संविधान आउँदैन आयो भने पनि राजा काङ्ग्रेस र कम्युनिस्टको अलग अलग तिनवटा संविधान आउँछन् भन्ने चर्चा हुन थाल्यो संविधान सुझाव आयोग सङ्कटमा पर्यो माधव नेपाल निर्मल लामा र मैले सल्लाह गऱ्यौँ अहिले संविधान आएन भने त ठुलो अफजस आउँछ र दरबारको हात फेरि माथि हुन्छ आन्दोलनकारीले संविधान दिन सकेनन् भनेर देश विदेशमा कुरा चल्छ त्यसकारण अब हामीले मिलाउने भूमिका खेल्नु पर्यो त्यसपछि हामीले दमननाथ ढुङ्गानाले बोलाएर कुरा गर्यो, उहाँले पनि हाम्रो कुरा मन पराउनु भयो संविधान सुझाव आयोगका अध्यक्ष र अरू सदस्यहरूसँग पनि कुरा गर्नुहोस् भन्नुभयो त्यसपछि हामीले विश्वनाथ उपाध्यायको निवासमा गएर उहाँलाई भेट्यौँ संविधान त निकाल्नै पर्छ तपाईँ हामी सबैको प्रतिष्ठाको विषय हो दरबारले पनि हामी सबैको खिल्ली उठाउँछ संविधान सुझाव आयोगमा उत्पन्न गतिरोधका विषयमा सबै संवेदनशील हौँ एकअर्काको प्रस्तावप्रति लचिलो भएर सहमतिको कुरा गरौँ भनेर हामीले एउटा सहमतिको प्रस्ताव राख्यौँ त्यसबाट उहाँ पनि खुसी हुनुभयो सङ्कट पार भयो संविधान जारी हुने भयो हामीले तोकिएको समय अर्थात् दुई हजार सत्तालिस भदौ पच्चिस गति नाराणीटी आयोजित एक कार्यक्रममा नेपाल अधिराज्यको संविधान दुई हजार मस्यौदा बुझायौँ